स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको एउटा नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौ प्राविधिक मित्र मलाई राज्यले सहयोग गरिराख्नु भएको छ भने म बोली राखेको मित्र तपाईको आफ्नै साथी दिवस मगर कार्यक्रम अर्पण समर्पणको यो वर्षलाई तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको डब्लूब्लू रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर रह पनि सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको आजको वसायमा भने नेपाली आधुनिक सुगम संगीतलाई कार्यक्रममा स्थान दिन्छौं हामीले बजाउने नेपाली आधुनिक सुगम संगीत मार्फत तपाईँ आफन्तजन घरप्रार लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देश राख्न मन लागेको छ भने दुईटा टेलिफोन तपाईँको लागि खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी पाँच त्रिसठीको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ आउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ हजुर नमस्कारजी आजको दिन के कसरी बिताइरहनु भएको छ मेरा मेरा दीदी घर परिवार नमस्ते यति बेला कुराक आच्य रूपचन्दामाङ आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर रा विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पण के बसाय सुनि राख्नु भएको छ हामी हरेक दिन उपस्थित हुने गर्छौं दुई बजेको अर्पण समाचारपछि करिब करिब तीन बजेसम्म उपस्थित हुनेछौं तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र मलाई प्राविधिक मित्र राज्यले सहयोग गरिराख्नु भएको छ भने म बोली मित्र तपाईँको आफ्नै साथी दिवस मगर कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर राज्य गी सारा मैले राखिएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु कोही मित्र हुनुहुन्छ मैले राखिएको छ कार्यक्रममा आज आधुनिक सुगम सङ्गीतलाई स्थान दिने छौ र कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर कहाँबाट हुनुहुन्छ हजुर सबिनाजी hmm, के कसरी बिताइरहनु भएको छ दिनहरू अँ यतिकै बसेको चाहिँ घाम पनि लागेको छैन बानी परेको छैन मौसम भएर छ अनि थाहा चाहिँ खानुभयो नाइ छ घरको खातावलतिर हुन्छ सबिनाजी कार्यक्रममा आउनुभएको छ सम्झना सुन्देश कसको लागि राख्न चाहनुहुन्छ हजुरको लागि धन्यवादको लागि हजुर सबिना जे कार्यक्रममा आउनुभयो आउँदै गर्नुहोला यति बेला झापाबाट सबिना आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउँदै गर्नुहोला अब नि एउटा मिठो आधुनिक गीत सुन्छौँ र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ मन को घनी को पर्ने मलम भैद मन को गौनी को, परने मन को, गौनी को परने पहिना जस्ते पनी मलम थी पह जस्त फ जस्त पनी भाग्य आपने कलम भैदी आपो भाग्य आपने कलम भैदे जूनी जूनी तिम्री बनी बाने जूनी जूनी तिम्री बनी बाने बाटोम भेट भो बाटोम छुटो दो बाटोम भेट भो बाटोम छुट्यो फेरी जोड़ना न सकी सीशा जस्त फुटो फेरी जोड़ना न सकी सीसा जस्त फुटो मन को गांव को पर्ने मलम भइदिए सांगीतिक आवाजपछि तपाईँलाई फेरि पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायमा स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप प्रभाष मेगाहरूसँगै पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ कोही मित्र हुनुहुन्छ भनेर राज्य गी सराले राखेको छौँ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर के है। नेकान नेकान नेकान नेकान जी अनि हाम्रो पनि आज भइसक्यो भन्नु पर्यो निर्मजी हुन्छ निर्मलजी कार्यक्रम सम्झना कसको लागि राख्न चाहनुहुन्छ अनि अनि लामा हुन्छ निर्मलजी कार्यक्रममा आउनुभयो आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला मकनपुर भाष्य निर्मल थिङ आउनु भएको थियो आफ्नो आफन्त मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसाय रेडियो अर्पण एक सय चार थप पाँच मेगाहजको दैनिक दीपाकालीन उपस्थिति हो हामी हरेक दिन उपस्थित हुने गर्छौ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तीन बजेसम्म उपस्थित हुन्छ नयाँ नाय नयाँ प्रस्तुतिको साथ उपस्थित हुन्छौँ कार्यक्रममा का हामी कहिले नयाँ लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिन्छौं कहिले नेपाली फिल्मका गीतहरूलाई कार्यक्रममा स्थान दिन्छौं र आजको बिहिबार व्यवसायमा भने आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौं तपाईँलाई पनि आउन मन लागेको छ हामीले बजाउने आधुनिक सुगम संगीत मार्फत आफ्ना आफन्तजन घर पारा लगाएर सम्पूर्ण प्रिजन मित्रहरूलाई सम्झना सन्देश राख्न मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर तपाईँको लागि खुल्ला गरिराखेका छौ शून्य पाँच त्रिसठी नमस्कार हजुर बसी बसाइनै हो भन्नु पऱ्यो है अनि दोलखातिरको मौसम कस्तो छ आज अनि भो? हाम्रो पनि भर्खरै भयो भन्नु पर्यो तिपेन्जी हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सम्झना सन्देश हुन्छ अर्पणमको होली हजुर मेरो घर परिवार सम्पूर्णको लागि मलाई दिपेन कुमार कार्की भनेर सम्पूर्ण थे श्रोताहरू साथीहरूलाई हुन्छ दिपेनजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्कार भाइ यति बेला दोलखाबाट दिपिन कुमार कार्की आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर बिदा भइसक्नु भएको छ तपाईँलाई पनि आउन मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच तिर्स टिफिन सय बत्तीस र शून्य छपन्न पाँच बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने आधुनिक सुगम सङ्गीत मार्फत आफ्नो आफन्तजन घर प्रहर सम्पूर्ण प्रियोजन मित्रहरूलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट हुनुहुन्छ नवलपुरा सिवाटी के भन्नुभयो युनिकजी तपाईँ के गर्नुहुन्छ है अनि खासै खानुभयो हुन्छ युनिकजी कार्यक्रममा आउनु भएको छ भन्नुभएको थियो टेलिफोन सम्पर्क विच्छेद भइसकेको छ कार्यक्रम अर्पण समर्पण के व्यवसाय सुनिराख्नु भएको छ तपाई पनि कार्यक्रममा आउन मन लागेको छ भने दुईटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी र शून्य छपन्न पाँच त्रिसठी तिन हामीले खुल्ला गरिराखेका छौँ आज भने कार्यक्रममा मिठा मिठा आधुनिक सुगम सङ्गीतलाई स्थान दिनेछौं कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार नमस्कार दादा कहाँबाट बोल्दै हुनुहुन्छ बाट दिन आज चिरञ अनि हाम्रो पनि भइसक्यो भन्नु पऱ्यो चिरञ्जीवीजी हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सम्झे कसको लागि राख्न चाहनुहुन्छ र मेरो पर्सामा बस्ने हुने मेरो अङ्कल अन्टी र मेरो प्यारी बहिनी लक्ष्मीको लागि र <laughs> मेरो पर्सामा रनी साथीहरू र <laughs> त्यो प्यारेन्ट्स अन साथीहरूलाई र मेरो बाह्रमा बस्ने हुने बुवा मम्मीको लागि र स्पेसली कालीको लागि हुन्छ चिरञ्जीवजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला भने छुट्टिन्छौँ नमस्कार नमस्कार दादा त्यति बेला सुनाचुरी ब्यारिकबाट चिरञ्जीवी भण्डारी आउनु भएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर रा। विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौं रेडियो अर्पण एक सय दैनिक दीर्घकालीन प्रस्तुति पनि कार्यक्रम अर्पण समर्पण अनि कार्यक्रममा मे एउटा मिठो सांगीतिक आवाज सुन्छौ र त्यसपछि एकैछिन विश्रामको समय रहनेछ विश्राम फेरि उपस्थित हुने नै छौं Good night. चोलिली आमरे माथामी चोलिली आही वर्ता पर खादे डूरिली आही वर्ता पर खादे डूनिली आही वर्ता पर खादे डोलि आउना केही बर्चा पर खा डोल आउना केही बर्चा पर खा डी आउना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 एसएलसी फेल भैएलसी छूट भार्थी का, का प्राइवेट टेस्ट एसएलसी एंड स्पेशल एसएलसी प्रिपेरेशन क्लास में भर्ना खुल्यू साइनिंग एजुकेशन सेंटर हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार SLC तथा प्लस टू को कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सीए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क न्यू साइनिंग एजुकेशन सेन्टर रत्नगर आर्ट दूरसञ्चारोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छपन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे पुनः सर सिसी निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि सेन्टर अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा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 मेरे आपने मेरे आपने स्टाइल छोड़ छुट्टे परफोर्मेन्स छद ऑटोमोबाइल प्री खरीद मेरे विश्वास मेरे सहारा आशीर्वाद ऑटोमोबाइल प्री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 ोबाइल प्राली खैर मग्नी चोक पर्छ फोन नम्बर शून्य छपन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न कसै शून्य बत्तीस मुस्किल छ पोखरामा छु आज धेरै टाढा हो म छु आज धेरै टाढा मेरो दिल पोखरा जिसके मैफरी अंदाश तक रेडियो पर एक सौ सात पांचने घास एउटा व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रे रेडियो रेडियो अर्पण एक सय चार थुप्रो भाष इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथी राख्नु भएको छ डब्लु रेडियो अर्पण डट कम लगन गरेर कार्यक्रम अर्पण समर्पणको आजको बसाईमा भने नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँको सम्झना सन्देश पनि लिइराखेका छौँ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ सु, शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न कार्यक्रममा कोही मित्र हुनुहुन्छ उहाँलाई म स्वागत गर्न चाहन्छु हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ ताराजी अचुर के कसरी बिताइरहनु भएको छ दिनहरू बसी बस्छौ भन्नु पऱ्यो है अनि खास खानुभयो हाम्रो पनि भयो ताराजी हुन्छ कार्यक्रममा आउनुभएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ हुन्छ ताराजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले पनि छुट्टिन्छौँ नमस्कार यति बेला भण्डाराबाट तारा आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौं तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने नेपाली आधुनिक सुगम संगीत मार्फत आफ्ना आफन्तजन घर पेला तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पण डेडिओ एक सय चार पाँच मेगा हजको दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन उपस्थित हुने गर्छौं दुई बजेको अर्पण समाचारपछि करिब करिब तीन बजेसम्म उपस्थ हुन्छौँ हामी र तपाईँ पनि कार्यक्रममा आउन मन लागेको छ भने चाहिँ दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य चौपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाँट्यो हामीले खुल्ला गरिराखेका छौँ र मलाई प्राविधिक मित्र राज्यले सहयोग गरिराख्नु भएको छ भने म बोली राखिएको मित्र तपाईँको आफ्नै साथी दिवस मकै कार्यक्रममा चाहिँ कोही मित्र हुनुहुन्छ भनेर राज्यकी चरा मिले राखिएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार बोल्दै हुनुहुन्छ आजु। आजु। जी आफ्नो व्यस्त हुनुहोस् अन्जुजी है कार्यक्रममा आउनु भएको छ सम्झना जगेरा भाट्यो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ पाँच त्रिसठी शून्य पूर्ण पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने आधुनिक सुगम संगीत मार्फत आफ्ना आफन्त जन सम्झना सन्देश राख्न सक्नुहुनेछ भनेको राज्यले अब नि कार्यक्रम बाटो विधा माग्ने बेला भइसकेको छ भनेर सरामी राखेको छ यति नामुदायिक रेडियो रेडियो अर्पण एक सय चार पाँच सँगै इन्टरनेट अनलाइनको जनसुखेको कार्यक्रम अर्पणहरू अर्पणहरू समर्पण के अवस्थालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कुराकबाट रुशन तामाङ झापाबाट सबिना मकनपुरबाट निर्मल तिङ दोलखाबाट दिपेन कुमार कार्की नवलपरासीबाट युनिक थाहा भएको थियो उहाँसँग मेरो राम्रो कुराकानी हुन सकेन सुनाचोरी ब्यारेकबाट चिरञ्जीवी भण्डारी आउनुभएको थियो भण्डाराबाट तारा आउनुभएको थियो जगेराबाट अन्जु आउनुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै यतिसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पढाउने प्राविधिक मित्रका लागि राज्यप्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँ आफ्नो साथी म मगर पनि कार्यक्रममा एउटा मिठो आवाजलाई छोड्दै विदा हुन्छु नमस्कार समझना योगी तुंजिशाई मदल को मीठो मीठो कल्पना सङ्ग्राम <laughs> यस चा थपलो पाँच मेगा हो